नियोजन विधेयक माथिको छलफल सकियो भोलिदेखि सम्बन्धितका पाँचवटा भारतले रेल सेवा सञ्चालन गर्ने राजदूत राईको भनाइ नेपाल भारत प्रबुद्ध समूहको बैठक सम्पन्न अर्को बैठकमा हुने इस्तानबुलको विमानस्थल आक्रमणमा एघार जना रसियाली नागरिक पनि संलग्न सिरियाका चार शहरमा झण्डै बासठी हजार मानिस भोकमरीको जोखिममा र नेपाल रो बंगलादेश बीच दुईवटा मैत्रीपूर्ण फुटबल खेल हुने सुसन भारी र रुडाएर व्यावसायिक क्रिकेट खेल ईंग्लैंड कैनडा जीकार जोडियोनिपी प्रसारण भईर रात दस बजे यूनिटी खबर में स्वागत दौब व्यवस्थापिका संसद विनियोजन विधेयकमाथिको छलफल समाप्त भएसँगै भोलि बुधबारदेखि सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाब दिने कार्यतालिका सार्वजनिक भएको छ संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि वाणिज्य विज्ञान तथा प्रविधि जनसंख्या तथा वातावरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन सिंचाई आपूर्ति सामान्य प्रशासन पशुपक्षी विकास सूचना तथा संसार स्वास्थ्य भूमि सुधार र कृषि मन्त्रालयमाथि प्रश्नहरूको जवाबमा ही असार छ गतेदेखि शुरू भएको विनियोजन विधेयकमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्प पीड़ीलाई एकमुष्ट रूपमा रू लाख अनुदान दिनुपर्ने माग राखेर रा संसद बैठक अवरूद्ध गरेका कारण केही दिन पर धकेलिएको हो कांग्रेसले निरन्तर छ दिनसम्म संसद अवरूद्ध गरेपछि प्रमुख तीन दल एकमुष्ट रूपमा रू एक लाख पचास हजार अनुदान रकम दिने सहमति भएपछि सदन निरन्तर अगाडि बढ़ेको हो मन्त्रीहरूले जवाब दिए पछि आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट पारित गर्ने तयारी गरिएको छ वर्तमान सरकारले गत जेठ पन्ध्र गते बजेट प्रस्तुत गरेको थियो व्यवस्थापिका संसदको अर्को बैठक भोलि असार 22 गते बिहान एघार बजे बस्नेछ नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालका पाँचवटा नाकामा भारतले रेल सेवा संचालनका लागि कार्ययोजना अगाडि बढ़ाइएको बताएका छन् नेपाल भारत मैत्री संघले मंगलबार पोखरामा आयोजना गरेको नेपाल भारत पर्यटन विकास विषयक का अन्तर्क्रिया कार्यक्रममा उनले नेपालका विभिन्न पाँचवटा नाकामा मालवाहक लाइ पहिलो प्राथमिकता दिदै रेल संचालन गर्ने बताएका छन् राजदूत राईले नेपाल भारतबीच भएको यातायात सम्झौता कार्यान्वयन नहुँदा नेपाल आउन चाहने भारतीय पर्यटकहरूले अप्ठ्यारो भोग्नु परेको समेत बताउनु उनले पोखरामा क्रिकेट मैदान बनाउन सक्ने भारतीय पर्यटकका लागि अर्को आकर्षण हुने समेत जिकिर गर्नुभयो राजदूत राईले भारतीय चलचित्रलाई नेपालमा सुटिङ गर्न प्यागेजको व्यवस्था गर्न सके भारतीय पर्यटक अघि बढ़ने पनि बताउनु कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष आनन्द राज मुल्मीले सवारी साधन सम्बन्धी सहमति कार्यान्वयन गर्नुपर्ने तथा हवाई उड्डयनका लागि नयाँ अयर, अयर रूट प्रदान गर्ने माग गरेका थिए नेपाल भारत प्रबुद्ध समूहको बैठक मंगलबार राजधानीमा सम्पन्न भएको छ पहिलो पटक आयोजना गरिएको बैठकमा सन् उन्नाइस सय पचासको शान्ति तथा मैत्री सन्धिदेखि अरू सन्धि सम्झौताहरू लगायतका विषयमा छलफल भएको जनाइएको छ नेपाल भारत सम्बन्धलाई आगामी दिनमा नयाँ तरिकाले परिभाषित गर्ने गरी विभिन्न पाँच क्षेत्रलाई केन्द्रमा राखेर छलफल गरिरहेको जनाइएको छ बैठकमा निर्णय बारे जानकारी दिँदै आयोजित पत्रकार सम्मेलनमा प्रबुद्ध समूहका संयोजकहरूले नेपाल भारत बीचको सम्बन्धलाई अरू गर्न नमिलने नेपाली टोलीको नेतृत्व गरेका पूर्व मन्त्री भेश बहादुर थापाले बैठकमा सन् उन्नाइस सय पचासको सन्धिदेखि सबै सन्धि सम्झौताहरू पुनरावलोकन गर्ने विषयमा गहन छलफल भएको समेत बताएका थिए यस्तै भारतीय पक्षको नेतृत्व गरेका भारतीय जनता पार्टीका नेता भगत सिंह कोशियारीले नेपाल भारतबीचको सम्बन्ध अनु मुलुकसँग तुलना गर्न नसकिने भन्दै कहिलेकाही उत्पन्न हुन सक्ने समस्यालाई पनि आपसी समझदारीबाट हल गर्नुपर्ने बताउनुभयो समूहको अर्को बैठक तीन महिनापछि नयाँ दिल्लीमा बस्नेछ सहमति समेत भएको छ प्रबुद्ध समूहका सदस्यहरूले मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर छलफल गरेका छनृ प्यूठान र गोर्खामा पहिरोमा पूर्एर एघार जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् प्यूठानमा आठ र गोर्खामा जनाको मृत्यु भएको हो मंगलबार विहान प्यूठानको रजवार गाविस तीन नेटामा दुर्गा बहादुर मल्लको घर पहिरोले पूर्दा उनी सहित परिवारका पाँच सदस्यको मृत्यु भएको छ मृत्यु हुनेमा दुर्गा बहादुर मल्ल उनकी सडतिस वर्षीय श्रीमती सीता छोरीहरू दश वर्षीय सुशीला र चार वर्षीय सृजना र दुई वर्षीय लेखा मल्ल रहेको गृह मन्त्रालयले जानकारी दिएछ छिमेकीको घरमा बस्न गएका दुई छोरा घरकै बरदालीमा सुतेका एक छोरा र एक छोरी भने पहिरो आएको थाहा पाएपछि भागेर बचेका छन् मंगलबारै प्यूठानको पूजा गाविस तीन बाग्लीवाङमा हुमबहादुर सुनारको घर भत्किँदा हुमबहादुर सहित उनकी साठी वर्षीय श्रीमती खसी सुनार र छ वर्षीय छोरी सीमाको समेत मृत्यु भएको छ इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका अवसरमा भोलि बुधबार सार्वजनिक विदा भनी आइएको समाचारमा गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ गृह मन्त्रालयका सहायक प्रवक्ता झमकनाथ ढकालले मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रवक्ता यादव कोइरालालाई उद्ृत गर्दै विदाका सम्बन्धमा केही अनलाइन समाचारहरूमा आएका समाचारप्रति ध्यानकर्षण भएको जनाउनु भएको छ मन्त्रालयले यस सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोही कसैलाई विदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तीमा उल्लेख गरिएको छ यस प्रकारको भ्रममा नपर्ने समृद्ध सबैलाई गृह मन्त्रालयले अनुरोध समेत गरेको छ यसैबीच गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले ईदमा सार्वजनिक विदा दिने सम्बन्धमा मन्त्री परिषदले यस नै निर्णय, निर्णय गरिसकेको जानकारी दिँदै विदा कुन दिन पर्ने भनी अझै निर्णय नभएको जानकारी दिनुभयो उहाँले ईदको सम्बन्धमा धर्मगुरूहरूले निर्णय गर्ने र उनीहरूको अझै कुनै निर्णय नआइसकेको कुन दिन ईद पर्ने अझै यकीम नभएको स्पष्ट पारेका छनृ अब केही देश देशबाहरका खबर गत मंगलबार टर्कीको इस्तानबुलमा भएको आतंककारी हमलामा रसियाली नागरिकको पनि हात रहेको जनाइएको छ इस्तानबुल प्रहरीले गरेको अनुसन्धानमा उक्त आक्रमणमा रसियालीको पनि संलग्नता मंगलबार सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा हालसम्म प्रहरीले गरेको अनुसन्धानबाट प्रत्यक्ष रूपमा संलग्नता रहेका तीस जना पाइएको जनाइएको छ त्यसमा एघार जना रसियाली भेटिएको प्रहरीले जनाएको छ उक्त आक्रमणमा छ जना टर्किस नागरिकको संलग्नता भेटिएको पनि प्रहरीले जनाएको छ गत जून अठाइसमा इस्तानबुलको एक विमानस्थलमा भएको सो आतंककारी हमला आइएसको योजनामा नै भएको पुष्टि भएको टर्किस प्रहरीले जनाएको छ सो हमलामा परी 45 जनाको ज्यान गएको थियो मारिनेमा 19 जना विदेशी रहेका थिए त्यसमा परी थप दर्जनौ व्यक्ति घाइते भएका छनृ सिरियाका चार शहरमा झण्डै बासठी हजार मानिस फँसेको राष्ट्रसंघले जनाएको छ उनीहरूको अवस्था दयनीय रहेको र भोकमरीका कारण उनीहरूको जीवन जोखिममा परेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ दमास्क श्रसहितका शहरमा फसेका इस... नागरिकहरूको मानवीय अवस्था गम्भीर रहेको राष्ट्रसंघका दमास्क, रहे दमास्क संयोजक या कुब अल हिलोले बताउनुभयो सबै नागरिकलाई विनाशतर्फ तत्काल शहरबाट बाहिर पर्ने र मानवीय सहायता पुर्याउनु पर्नेमा उहाँले जोड़ दिनुभयो यस्तै इराकको रमादिका वासिन्दाको अवस्था पनि कठिन रहेको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ मानवीय अवस्था सुधार हुनुको साँटो थप गम्भीर बन्दै गएको भन्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष टिपर म्यारेरले चिन्ता व्यक्त गर्नुभएको छ अब केही खेल खबर नेपाली राष्ट्रिय फुटबल टीमले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ अखिल नेपाल फुटबल संघ एनफाले आगामी असार एकतीस र साउन दुई गते नेपालले बंगलादेशसँग दुईवटा फिफा स्तरीय मैत्रीपूर्ण फुटबल खेल्ने लागेको मंगलबार जनाइएको दुवै खेल बंगलादेशमा हुनेछन् नेपालले यो वर्ष तेस्रो पटक मैत्रीपूर्ण खेल खेल्ने लागेको हो यसअघि नेपालले मलेसियाको यु ट्वेन्टी टिम र लाओसको राष्ट्रिय टीमसँग मैत्रीपूर्ण खेल खेलेको थियो दुवै खेल एक एकको बराबरीमा सकिएका थिए अर्को वर्षसम्म नेपालले खेल्ने कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नभएपछि एन्फाले मैत्रीपूर्ण फुटबलमा जोड़ दिएको हो नेपाली टीम विगत एक महिनादेखि अभ्यासरत रहेको छ र नेपालका दुई क्रिकेट खेलाड़ीहरू सुषण भारी र नरेश बहादुर बुढाएर व्यावसायिक खेल खेल्न विदेश जाने भएका छन् आर्म स्पिन बलर सुसन इग्ल्याण्डको कर्नवालमा रहेको फलाउ माउथ क्रिकेट क्लबबाट मा खेल्न जाँदैछन् नेपाल क्रिकेट खेलाड़ी संघको सहयोगमा जाँदै गरेका सुशनले यो क्लब संघ खेल्दा बस्ने खाने र फर्किने हवाई टिकट उपलब्ध हुने संघले जनाएको छ उनी असोज दोस्रो सातासम्म इग्ल्याण्डमा बस्ने पनि संघले जनाएको छ त्यस्तै नरेश क्यानाडाको टोर टोनो रहेको ब्ल्यू मफ फिल्ड क्रिकेट एकाडेमीमा रहेर कार्तिक का दोस्रो सातासम्म खेल्नेछन् उनलाई त्यहाँ खाना बस्न र फर्कने टिकटको व्यवस्था भएको खेलाडी संघले जनाएको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक विनियोजन विधेयक माथिको छलफल सकियो भोलिदेखि सम्बन्धित मन्त्रीले जवाब दिने पाँचवटा नाकामा भारतले रेल सेवा सञ्चालन गर्ने राजदूत रहेको भनाई नेपाल भारत पूर्वोत्तर समूहको बैठक सम्पन्न अर्को बैठकमा हुने इस्तानबुलको विमानस्थल आक्रमणमा एघार जना रसियाली नागरिक पनि संलग्न सिरियाका चार शहरमा झण्डै बासठी हजार मानिस भोकमरीको चोखिममा र ने रंगदेश बीच दुईवटा मैत्रीपूर्ण फुटबल खेल हुने सुसन भारी रेश बुडाएर व्यावसायिक क्रिकेट खेल खेल इंग्लैंड र कैनाडा जा हवस् त समाचार संवर्ड गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी एनबीबाट पढ्न सक्नुहुनेछ र चाहिएको बेला हाम्रा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि भने हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजेको युनिटी खबरमा हुने नै छ आजलाई कक्षै नमस्कार